माध्यम उद्गार बारदलीमा बसेर खोकिरहेको वृद्ध मान्छे सोच्दो हो किताबका भारी बोकेर सिमाना काटेका छोरा छोरीहरू धरतीको कति नम्बर अक्षांश र देशान्तरमा सपनाका गलैंचाहरू बुनिरहेका होलान् कुनै अधवंशलाई कतै बसमा माइक्रो बसमा ट्याक्सीमा वा हिँड्दा हिँड्दै शहरका अनाम गल्लीहरूमा आफ्नो यौवनका दिनहरू फर्केला झैं बनाइदिने पुराना दिनका गीतहरू झट्ट सुन्दा आफ्नो शरीरमा दौड़िरहेको रगत पनि रोकेर दाँच्न मन लाग्दो हो मध्यान्न पछि सानो अझ सानो हुँदै श्रीमतीको निधारमा अट्ने टीका जत्रो घाम स्वार्थी प्रेमीको नाममा पहाड़ जत्रो आँसुको ढिक्का झार्दै त्यो बटुवा ओझेल पर्दो हो वारी डाँडाबाट पारी डाँडातिर भागिरहेको बतास भन्दा छिटो र हो गमलामा संसार देख्नेलाई मीठो लाग्दैन सायद जंगली फूलको सुवास मिठो लाग्दैन सायद जंगली फूलको सुभास महत्व कवि उमेश राई अकिन्छ उहाँकै यही चुटिलो कविताबाट आजको उद्घारको उठान गऱ्यौं कार्यक्रम उद्घार सुनेर बसिराख्नुभएका सम्पूर्ण सृजनशील मनहरूमा म रमेश पौड़ेल हार्दिक हार्दिक स्वागत गर्दछु अभिव्यक्तिको अर्को माध्यम उद्घार आजको उद्घारमा कविता चर्चा गर्छौ कवि हुनुहुन्छ उमेश राई अकिंचन उहाँको रहरलाग्दो कविता कृति कार्यक्रम उद्गारको हातमा छ हाम्रो हातमा छ मोना लिसा र मार्च आठ यतिखेर कवि उमेश राई अकिंचन रेडियो नेपालको स्टुडियो उमेशजी हार्दिक स्वागत गर्छु धन्यवाद श्रोता नमस्कार मोना र मार्च आठ निकै रहर लाग कृति निकाल्नु भएको त उहिले उहिलै हो उति बेलै यहाँले यही शीर्ष कविता लेखेर अन्तर्राष्ट्रिय स्तरको पुरस्कार पनि पाउनुभएको हो त्यही बेलामा यति राम्रो कविता लेख्ने मान्छेलाई रेडियोमा बोलाएर उहाँको कविता सुनाइयो भने कति राम्रो राम्र मान्छे लिएर रा आएछ भनेर जस पाउँला भनेको विलम्ब भयो त होइन राईले चाहिँ वास्तवमा मलाई चाहिँ पहिलेदेखि नै आग्रह गर्नुभएको तर समय विभिन्न कारणले गर्दाखेरि म काठमाडौँमा पनि त्यतिखेर काठमाडौँभन्दा बाहिर ताप्लेजुङमा रहेको अवस्था थियो र कई छोटो समय निर काठमंड आई पर्दा दाईसंग बाटो बाटो में झमकाभेट हो तरह सब संयोग रही अब यह केही चार वर्ष पछाडि मात्रै दाईसँग भलाकुसारी गर्ने अवसर मिल्यो त्यसको लागि धन्यवाद यहाँको पुर्खाहरूको था था थालो त माथि पहाड़तिरै हो नि होइन हजुर हो हाम्रो बुवाहरू चाहिँ भोजपुर कुलुङ गाविसबाट चाहिँ मोरङ झर्नुभयो मोरङमै जन्मिनु भयो म चाहिँ मोरङमै जन्मे मौ मोरङको भव्य भन्ने गाविसमा जन्मेको मोरङमै मेरो मोरङमा चाहिँ म तराईमै पढेँ गोगाडामै पढेँ र आधी चाहिँ मैले विराटनगरमा पढेँ उमेश राई स्कुलको विद्यार्थी है हजुर कहिलेदेखि हुनुभयो अकिंचन यस्तो भयो म स्कुल आधी मैले विराटनगरमा पढेँ आधी अघि नै भनिसके मैले गोइगाडा त्रिभवन निमावि भन्ने स्कुल थियो त्यहाँ पढेँ र त्यतिखेर जब म विराटनगर आएँ विराटनगर आउँदाखेरि चाहिँ हामी चाहिँ अब गाउँले जस्तो विद्यार्थी जस्तो देखियो विराटनगरको र चाहिँ गाउँको तराईकै भए पनि गोइगाडाको विद्यार्थीमा अलिकति फरकपन देखियो फरकपन देखिँदाखेरि आफू अब स्कुलको त त्यतिखेर पनि म राम्रै विद्यार्थी थिएँ तर पनि अब बेगले पहिचान दिनु पर्यो भनेर भन्दाखेरि अब आफूलाई चाहिँ कतै कतै यो किनभने एउटा टाइटल नलेख्ने साहित्य पनि अनुरागी भनेर चाहिँ लेखियो र त्यो पहिला चाहिँ वास्तवमा भन्यो भने दाइलाई भन्दाखेरि म गरिब भनेर लेख्थेँ <laughs> गरीब भनेर लेख्थेँ गरीब भन्ने शब्द चाहिँ ठ्याके पछि अलिकति एसएलसी पछाडि कस्तो अकिन्छ भन्ने शब्दको भनी गरिब लाग्दो रहेछ फेरि उमेश अकिन्छ भन्दाखेरि अलिकति त्यो छन्द पनि मिल्यो त्यस अलिक फरक पनि भयो भन्ने सन्दर्भमा चाहिँ मैले फेरि अकिन्छु लयालु बनाउने क्रममा चाहिँ त्यो उमेश अकिन्छ अन्तर्राष्ट्रिय कविता प्रतियोगिता भएको थियो होइन अमेरिकामा हजुर सन् दुई हजार दस विग्र दुई हजार सडसठी शीर्ष कविता नै हो कविता कविता यो यो। हजुर शीर्ष कविता नै आ... हो र पत्रिका यो चाहिँ यस्तो भयो खास गरी कान्तिपुर पत्रिकामा त्यतिखेर विज्ञापन गरिएको थियो होइन विश्वभरिबाट चाहिँ आह्वान गर्दाखेरि संयो प्रथम भएछ र त्यतिखेर चाहिँ यो पुरस्कारको मात्रै कुरा थियो यो किताब प्रकाशन गर्ने कुनै पनि कुरा थिएन थिएन तर उहाँहरूले फेरि पछि चाहिँ यो पहिलो हुने पुरस्कृत कविको चाहिँ कृति नै निकालिदिन्छु भन्ने उहाँहरूबाट चाहिँ अफर आएको हुनाले चाहिँ यो सङ्ग्रह चाहिँ उहाँहरूकै सौजन्य अथवा उहाँहरूकै प्रकाशनबाट चाहिँ मोनालिसा र मार्च आठकै नाममा चाहिँ प्रकाशित भएको पनि अडसठी दुई हजार अडसट्ठी पुरस्कार पाँच एक वर्ष पछाडि प्रकाशन भएको हो र यसैको शीर्ष कविता म सुनाउने चाहन्छु ओ इन्द्रेणी नाइका सदिऔ कुजिएर एउटा फोटो फ्रेममा कति कुरिरहन्छौ घाम र पानीको आगमन म दिन चाहन्छु तिमीलाई निलो आकाशमा उड्दै गरेको जरा तिमीले पोत्नुपर्छ मुस्कान समयको तिमीले फेर्नुपर्छ परिभाषा सौन्दर्यको तीव्र गतिमा आएर हुेपत्ता बतासले बोले जस्तो दिन चाहन्न उधारोपमा जस्तो कि रोपेको छु तिम्रो आँखामा सपनाको संसार छोपेको छु तिम्रो पछ्यौरीले पीडाको कुरूप अनुहार कोरेको छु तिम्रो हत्केलामा युग हिन्ने गोरेटो बरु सम्झाउन चाहन्छु म घरको चार दिवार भित्र किन सीमित हुन्छौ बटुल्दै बगरमा टेकेका सम्झनाका ढोभहरू किन गनेर र राख्छ एउटा मान्छेको उमेर भरि कति पटक अस्ताउ घाम बरु हिँड्नु छिमेकी दिदी नोरा सँगै मानिसहरूको भिडमा एक जोर स्वतन्त्र पाइला चराले झै हावामा मिसिएको स्वच्छन्द अनुहार धन्यवाद अनि हिँड्नु छिमेकी दिदी नोरा सँगै मानिसहरूको भिडमा एक स्वतन्त्र पाइला छामनु चराले जैं हावामा मिसिएको स्वच्छन्द अनुहार मोनालिसा र मार्च आठ प्रति प्रति प्रति लगभग चार सौ पचास को हारहारी में मतलब समझना भेसम को मार सौ पचास कस्तोटी आयोजना विश्वभरी विभिन्न भाषा में पठान सकने होइन यसको हुन त अहिलेसम्म पाँचौँ संस्करण पनि गइसकेको छ हजुर तर म चाहिँ संयोगले अब पहिलो पहिलो कवि पहिलो कवि पहिलो संस्करणको पहिलो पुरस्कार पाउने पहिलो कवि भएकोमा र केही केही कसैले अब अलिकति ठुलो राशिको पुरस्कार चाहिँ पाउ मतलब भनौँ न घोषणा मात्रै भयो अब ह्यान्डओभर नभएको अवस्थामा अब सबैलाई स्वाभाविक पनि थियो दिने दिने हो कि होइन भन्ने कुरा र संयोगले सबै कुरा चाहिँ अब भनौँ न स्मुथली नै भयो सबै कुरा र चाहिँ प्रतियोगीहरू पनि धेरै नै वास्तवमा थिए सबै कुरो चाहिँ यो विश्वव्यापी रूपमै भएको हुनाले अनलाइन पनि पठाउन सकिने इमेलबाट पनि पठाउन सकिने त्यस कारणले गर्दाखेरि प्रतियोगीहरू धेरै नै हुनुहुन्थ्यो यो कविता लेख्नुभन्दा अगाडि पनि उमेश कविता लेख्नुहुन्थ्यो होइन हजुर हो कविता लेख्नुहुन्थ्यो र न प्रतियोगितामा पठाउनु भयो हजुर हो यस्तो भयो दाईलाई पनि थाहा छ होइन सबै अब दाई हामी सृजनशील मान्छे मै विराटनगरबाट चाहिँ युनिभर्सिटीको पढाइ गर्नु भनेर खास गरी काठमाडौँमा काठमाडौँमा आउँदाखेरि विराटनगरमा पनि मैले धेरै चाहिँ एउटा भनौँ न धेरै पुरस्कारहरू प्रतियोगितामै पुरस्कारहरू पाइसकेको थिएँ भानुमोरङ कविता नै पुरस्कार पाउनुभएको होइन हजुर राष्ट्रिय रेउ कविता प्रतियोगितामा नै प्रथमै प्रथम हुनुभएको छ नि अहिलेसम्म त कवितामा संयोगले मद्वितीय भएको छैन कवितामा मैले विराटनगरका प्रतियोगितामा बरु एकचोटि पुरस्कारै कुनै पनि पाएको अवस्था मतलब त्यो किसिमको चाहिँ एक किसिमले भनौँ न कुनै पुरस्कारै नपाएको पनि अवस्था थियो तर त्यो भनेको चाहिँ के भने यसले धेरैचोटि पुरस्कार पाइसकेको प्रथम अब यसलाई चाहिँ यो चोटिदेखि चाहिँ भनौँ केही किसिमको उहाँको <laughs> जेनरल अन्डरस्ट्याण्डिङ बनाएर उहाँले नदिएको अवस्था पछि किन पाएन यसले भनेर अरू सिनियरहरूले सोद्धाखेरि त्यस्तो भन्ने खालको कुरासम्म आयो तर मैले पुरस्कारमा द्वितीय पुरस्कार चाहिँ होइन संयोगले कवितामा अहिलेसम्म पाएको छैन वरिष्ठ समालोचक डाक्टर गोविन्द राज केही हरफहरू लेख्नु भएको छ आवरण पृष्ठमा म साभार बोलु है भाषिक मितभेता कविताको एक लक्षण मानिएको छ अकिंचन देशका एक मास्टर हुन् अधिकांश कविताको विशेषता नै सम्बोधी हुन्छ पाठकमा यसले तीव्र सम्वेक उत्पन्न गर्छ एक दिन मैले अकिंचनको आमाको समाधि स्थलबाट पढे त्यसले दुःख आवसाद र पीड़ा मिश्रित एउटा शाश्वत सत्य मेरो हृदयमा उत्पन्न गर्यो कति सुन्दर छ त्यो कविता अतीतमा आमाको काख वरिपरि खेल्ने त्यो कवि पात्र आज त्यो सुरक्षा प्रेम र मायाले ढाकेको दिनबाट खुस्केर फुत्केर आज अर्कै दुखद यथार्थमा छन् आफ्नो पारिवारिक वृत्त आमाका आशा र संघर्षहरू समाधिस्थलमा पूर्एका छन् र बेरोजगार कवि छोरो आमाको समाधिस्थलमा पुगेर प्रश्न गर्छ सोध्दैछु सारालाई सोध्दैछु सारालाई यो मेरो आँसु खसेको ठाउँ श्रद्धाको फूल फुलेको देखेनौ तिमीले कवितालाई पनि उहाँले सावार गर्नु भएको रहेछ राम्रो कविता लेख्नुहुन्छ भनेर त दुनियाले आज घरदेश परदेश जतासुकै मोनाली सा र मार्च आठका कवि उमेश राई अकिंचनलाई सबैले सुनिराख्नु भएको छ यसपछि पनि कविता त निरन्तर लेखिराख्नु भएको छ नि है हजुर पहिलेको तुलनामा चाहिँ अब अलिकति कम भएको तर मैले कवितालाई जागिर जीवन पनि छ नि एकातिर फेरि विवाह निर्माणको कामसित योजनाहरू बनाउनु पर्छ फेरि हजुर अलिकति मेरो चाहिँ पेसाले पेसालाई पनि न्याय गर्नु पर्यो पर होइन पेसाले गर्दाखेरि पेसागत चाहिँ मतलब न्यायका लागि चाहिँ मैले केही समय चाहिँ अलिकति दिन नसकेको हो तर म आफूलाई चाहिँ मैले के भन्न रुचाउँछु भने म एउटा कविताको तृष्णा बोकेर हिँडेको मान्छे बाँचेको मान्छे भन्न आफूलाई रुचाउँछु त त्यही भएकोले मैले कविता मेरो जीवनबाट होइन अथवा मैले लेखिराख्ने क्रमबाट केही चाहिँ सङ्ख्यात्मक रूपले कम भएको होला तर कविताप्रति विभिन्न पत्र पत्र कविता धेरै लेख्नुपर्छ भन्ने पनि छैन छैन थोरै लेखेर मनसुनी लेख्दा त पुगिहाल्यो भने हो एक्ज्याक्टली exactly. हजुरकै भाषामा भन्यो भने मेरो मान्यता चाहिँ जस्तोमा थोरै लेख्ने तर सकिन्छ भने राम्रो लेखौँ भन्ने हो जागिर खाएर कता कता पुग्नुभयो जागिर खाएर म पहिलो मेरो पोस्टिङ ताप्लेजुङ जिल्ला विकास समिति ताप्लेजुङमा म रहेँ त्यस पछाडि म मोरङ झरे र मोरङमा पनि जिल्ला विकास समिति मोरङमा योजनाकै काम गर्नुभयो योजनाकै काम गरेँ र केही समय म मोरङको उर्लावारी नगरपालिकाको कार्यकारी अधिकृतको का रूपमा पनि काम गरेँ र बीचमा म अहिले काठमाडौँ आएर चाहिँ राष्ट्रिय सूचना आयोगमा केही समय र अहिले हाल चाहिँ म राष्ट्रिय योजना आयोगमा कार्यरत छु भनेपछि त्यहाँ पनि विकास निर्माणकै ढड्डाहरू के, के लाउनु पर्छ नि होइन योजना योजनाहरूको कुराहरू आउँछन् नि विकास निर्माणमै सम्बद्ध भनौँ न अब मैले यस्तो भयो खास गरी मैले स्थानीय निकायमा त काम गरेँ होइन जिल्ला तहमा विभिन्न किसिमका सेवाग्राहीका होइन जनआकांक्षाहरूलाई पनि मैले सम्बोधनको प्रयास गरेँ आफ्नो ठाउँबाट र केन्द्रमा कस्तो हुँदोरहेछ त वास्तवमा सिंहदरबारमा पनि छिडि हेरौँ होइन सिंहदरबारको विकास निर्माण प्रक्रिया केन्द्रीय तहको विकास निर्माण र स्थानीय तहको चाहिँ कसरी हाम्रो देशमा चलिरहेको छ खास त्यो बुझ्नका लागि पनि मैले चाहिँ आफूलाई चाहिँ एउटा भनौँ न राष्ट्रिय योजना आयोगमा अहिले म त्यतातिर छु स्थानीय स्तरमा हुने विकास निर्माणका कामहरूको सम्बोधन गर्ने ठाउँ त सिंहदरबार नै हो होइन तपाईँले त्यहाँ सिकेको सिपलाई यसो हुन्छ भनेर तपाईँले यहाँ त केही तर्क त पेस गर्न सक्नुहुन्छ आफूभन्दा माथिका योजनाविदहरूलाई हाकिमहरूलाई पनि यो त राम्रो हो नि फेरि हजुर होइन मैले त्यही हो अब स्थानीय तहको भनौँ न अब फिल्ड लेभल भनौँ न फिल्ड लेभलको अनुभवलाई चाहिँ केन्द्रीय तहमा पनि आफ्नो तहले भ्याएसम्म अब भनौँ न आफ्नो चाहिँ विवेक प्रयोग गर्ने ठाउँमा चाहिँ नीति निर्माण तहमा चाहिँ एउटा सुझाव दिने एउटा भनौँ न टिप्पणीको माध्यमबाट हाम्रो भाषाहरूको लेखनको गर्ने कुराहरू चाहिँ त्यो कारणले गर्दाखेरि पनि मैले यो क्षेत्र चाहिँ रुचाएको पुस्तक त पुस्तक भइहाल्यो शीर्ष कविता सुनिहाल्यौँ त्यसपछि पनि यहाँले निरन्तर कविता लेखिराख्नु भएको छ छा, बरू छपाउन भने कम छपाउनुहुन्छ सायद बेफु सदिले पनि हुनसक्छ पुस्तक बाहिरकै एउटा कविता सुनाउँ त हस् धन्यवाद है मतलब भनौँ न यहाँ कुराकानीको सिलसिलामा उठी नै सकेको छ र मैले चाहिँ आफूले होइन गाउँमा बस्तीमा जे जे भेट्यो त्यो अनुभूतिलाई पनि एउटा कविताको माध्यमबाट कविता कोर्ने आफ्नै शैली हुन्छन् महोदय तपाईँ कसरी भन्नुहुन्छ म भित्रको कवि मर्यो भनेर कविता कोर्ने आफ्नै शैली हुन्छन् महोदय तपाई कसरी भन्नुहुन्छ म भित्रको कवि मर्यो भनेर कल्पनामा आकाशको तारा टिप्नु एउटा फरक प्रसङ्ग दुर्गम बस्तीका घर घरमा उज्यालो पुर्याउनु एउटा जीवन्त अभ्यास त्यसैले म शब्दहरूको होइन उज्यालोका कविताहरू कोर्दैछु महोदय तपाईँ सधैँ आकाश र धरती जोडिएको सपना देख्नुहुन्छ म ठुलो नदीले छुट्याएको गाउँलाई झुलुङ्गे पुलको सहाराले एउटै रेखामा जोड्दैछु र यही झुलुङ्गे पुल तरेर स्कुल जाने नानीहरूका पाइलाहरूले लेख्दैछु एउटा नया युग नयाँ संसार सहरको साहित्यिक सम्मेलनमा शब्दहरूको भारी बोकेर दौडिरहने टाडा ता बाट डोकोमा पानी बोकेर खानुपर्ने दुर्गम गाउँका आमा दिदीहरूका पीडा बुझ्नुहुन्न म आफ्नो कलमको मसी खर्चेर गाउँका दूर दराजसम्म पानीका धारा तिर्खाएका ओठहरूमा सन्तुष्टिका टिप्पणी सदर गरिरहेछु महोदय सौन्दर्यको पारखी तपाईँ प्रियसी मुहार र चन्द्रमा दाँझेर टोलाउनुहुन्छ र रा लेख्नुहुन्छ रातो गुलाबी ओँ जस्ता मादक हरफहरू म अर्ग्यानिक चियाका पात जस्ता हरिया अक्षरहरू बटुलेर लेख्छु गाउँको विकास वसन्त मुस्कुराउने पहिलो सौन्दर्य सुन्दर साह्रै सुन्दर दृष्टिकोण है दृष्टिकोण जागिर खाँदाखेरि टिप्पणीहरू उठाउनु पर्ने हुन्छ नि हजुर हजुर तपाईँको यो कविता सुनिराख्दाखेरि यी कविताका हर हरफमा तिनै विकास निर्माणका टिप्पणीहरू तपाईँले सिउरिराख्नु भएको छ जस्तो लाग्यो मलाई हो हो एकदमै हो मैले त्यही भएर अब कविता केवल शब्दमा अथवा अक्षरमा हामीले अखबारमा मात्रै होइन हरेक हाम्रो जीवनको पाइला पाइलामा कविताहरू छन् खालि हेर्ने दृष्टिकोण मात्र फरक हो मैले अब पेसाले एउटा भनौँ न पहिले पनि एउटा एउटा भावनात्मक रूपले काविक भाव बोकेर हिँडे पनि तर अहिले मैले विषयान्तर भएर होइन कागजमा मात्रै होइन हरेक जीवनमा पहाडका कुना कन्दरामा बस्ती बस्तीमा चाहिँ कविताहरू लेखिरहेछु आधा घण्टा एक घन्टा हिँडेर डोको बोकेर पानी लिन जाने ठाउँहरू पनि तपाईँ पुग्नु भएको छ पुगेको र त्यहाँ धारो पनि बनेको हुनसक्छ नि त तपाईँले त्यहाँ काम गर्दा गर्दै घरकै नजिक धारो कुलुलो कराएको कुलु कुलु पनि सुन्नुभएको होला हजुर होइन मैले धारो सब... उद्घाटन गर्दाखेरि यही कविता पढ्दा हुँदछ <laughs> <बाशन वे> नि <ना>? भाषण <laughs> <laughs> होइन हजुर होइन अब मैले विभिन्न ठाउँमा सकेको होइन हजुरले दाईले भन्नुभयो जस्तै विभिन्न वास्तवमा गाउँ बस्तीमै पुग्नु पर्ने रहेछ होइन कविता भनेको केवल होइन बड़ा मात्रै बसेर एउटा काल्पनिक रूपमा मात्रै होइन गाउँ बस्तीमा आफ्नो कामसँग पनि मिलाएर अथवा टाइअप गरेर चाहिँ काम र चाहिँ कविता दुइटैलाई लिन सकिन्छ र वास्तवमा सन्तुष्टि भनेको चाहिँ होइन एउटा सर्वसाधारण मानिसको अनुहारमा ओठमा भएको मुस्कान चाहिँ सबभन्दा ठुलो कविता हो त्यो काम त्यो मुस्कानको लागि चाहिँ मैले त्यसरी पनि काम गरिरहेछु भन्ने सन्दर्भमा चाहिँ दाइले भने जस्तै र विभिन्न होइन सकेको चाहिँ झोलुङ्गे पुल नभएको ठाउँमा झोलुङ्गे पुल खानेपानी नभएको खानेपानी होइन अब विभिन्न हुन्छ विद्यालय नभएकोमा अथवा भत्किएको विद्यालयको ठाउँमा नयाँ मर्मत गरेको विद्यालय यस्ता कुराहरूमा चाहिँ गर्दाखेरिको एउटा सन्तुष्टि र अब भनौँ न कविताको हेर्ने दृष्टिकोण काठमाडौँमा चाहिँ अब खालि लेखेर किताबको ढड्डा प्रकाशन गरे कवि हुन्छ होइन मलाई चाहिँ के लाग्यो भने एक कविजी तैँले त लेख्नै छोडिस त कवि हृदय मर्यो भने जस्तो कसैले भने जस्तो खबरदारी गरे जस्तो लाग्यो त्यसैको जवाब काल्पनिक रूपमा यो त्यस्तो खबरदारी भए पनि मेरो लागि अभिव्यक्तिको अर्को माध्यम उद्गार उद्गार उद्गार यो सड़कको संकीर्णतामा अब नहटाउने भइसकेको छु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 अभिव्यक्ति को, को मध्यम उदगार में यहां सृजना पक्न पत्रचारि हम ठेगाना हो कार्यक्रम उद्गार, पोस्ट बक्स नंबर छ रेडियो नेपाल रेडियो इमेल ईमेल हो, एट जीमेल श्रोताहरू यहाँहरू रेडियो नेपालको साहित्यिक तरङ्गमा कार्यक्रम उद्घार सुनिराख्नु भएको छ आजको कार्यक्रम उद्गारमा कविता चर्चा गरिराखेका छौँ कविता किर्ति हो मोना लिसा र मार्च आठ कवि हुनुहुन्छ उमेश राई अकिंचन कविता लेख्नु एउटा कुरा र कविताकै विषयमा बोल्दाखेरि पनि परिपुर बोल्नु अर्को कुरा हो नि हो हजुर अब यो यस्तो हो यो समालोचक समीक्षकहरूले बढी राम्ररी कविताको बारेमा बोल्न सक्नुहुन्छ होइन तर के हो भने आफ्नो कविताको बारेमा बोल्नलाई त कवि जति अरू कसैले बोल्न सक्छ भन्ने फेरी मलाई लाग्दैन <laughs> मेरो विश्वास चाहिँ के हो भने जे कवि र कविताको बारेमा चर्चा गर्दा कविले पनि होइन आफ्नो दृष्टिकोणबाट आफ्नो किसिमले त्यो कविताको बारेमा बोल्न सक्छ अवश्य <laughs> अवश्य अब, अब कविता सुनौ मेरो अर्को कविता चेक गएरलाई प्रश्न सुनौ <laughs> मेरो घरको बाटो भएर हिँड्छ देश मेरो घरको बाटो भएर हिँड्छ देश चेगेवा र अङ्कित टोप लगाएर युवा जोसमा कसिएका मुठीहरू उचालेर क्रान्तिको रातो बाटो घाम डढेको सगरतिर दौडिन खोज्छ देश चैतको मौसममा आउने आधी क्रान्तिका ज्वालाहरू समाप्त हुन्छ सम्झौताका हरफहरूमा क्रान्तिको रातो गुलाब फैलाउँछ मन्त्री कम्रेटको कालो कोटमा गोलो रोटीबाट सपनाको इन्द्रिणी सधैँ जस्तो उधाउँछ, उदाउँछ भोकको बास्न बोकेर युग हाँक्न खोज्ने मान्छे क्रान्तिकारीहरूको देशमा सहितको रातो रगत हुस्की जस्तो कालो भन्छ र बाँडिन्छ महामहिमका ओठहरूमा आश्चर्यपूर्ण सभासदहरूको कलममा अङ्कित छिमेकी मुलुकको झण्डा नानीहरूले पढ्ने पुस्तकहरूमा घटिरहेछ सगरमाथाको उचाइ नवनियुक्त प्रधानमन्त्रीलाई थाहा छैन सार्वभौम राष्ट्रको सिमाना खुसीको तारा हराएको विरमा विक्षिप्त बनेको शहीद पिता आत्महत्या गर्छ आफ्नै पार्टीको झण्डामा बेरिएर भीमसेन थापाहरू कायर बनेको यो मुलुकमा भीम मल्लहरू बेमान ठरिएको मेरो बस्तीमा किन दौडिरहेछु चे मेरो घरको को बाटे बाटू। मेरो मेरे प्रश्न मेरो प्रश्न मेरो बस्ती छे इटा भट्टीको को चिमनी बाट निस्कआं को, को प्रवाह नगरीटो पकाई मजदूर मक को, को रात चिर्ने गरी खोक् गेट कूड़ी को वृद्ध पाइल टाड़ा मरूभूमि में आपत भविष्य सुधार पसिना पोख्ते युवा को हो ठूल क्रांति नयाँ क्रान्तिको पुरानो सपना देख्ने हामी वा चे गएर तिम्रो टोपीमा चम्किरहेको रातो तारा कोहो <कुछाँ> ठूलो <धुलो> क्रान्तिकारी नयाँ क्रान्तिको पुरानो सपना देख्ने हामी वा चे तिम्रो टोपीमा चम्किरहेको रातो तारा धन्यवाद चे प्रश्न यो असाध्यै राजनीतिक कविताहरू अराजनीतिक कविता परिवर्तन हाम्रो देशमा धेरै भयो ना? परिवर्तन राजनीति क्रान्तिका चाहिँ नाराहरू हामी मतलब पटक पटक हामीले देखिरहेछौँ शीर्षक त्यो भए पनि घटनाक्रमहरू हाम्रै घर देशका खबरमै आएका कुराहरू पनि यहाँ छन् तर यति सुलित भएर आएको छ नि मैले चाहिँ यही भने हाम्रोमा चाहिँ हरेक मेरो कसैप्रतिको आग्रह पूर्वाग्रह होइन यो खालि हाम्रोमा चाहिँ क्रान्तिका नाममा परिवर्तनहरू भएका छन् र परिवर्तनका नाममा चाहिँ धेरैभन्दा धेरै बढी चाहिँ जनसाधारणहरूको संलग्नता छ उहाँहरू जी शहादत पनि प्राप्त गर्नुभएको छ तर त्यो अनुसारको अहिले चाहिँ विकास समृद्धि सुशासन चाहिँ संस्थागत हुन सकेन खाली मेरो चाहिँ एउटा चासो र सरोकार चाहिँ मेरो कविताको त्यति मात्रै हो उमेशजी मोनाली सारा मार्च आठको न्युमा योभन्दा बाहिरका कविताहरू पनि सुन्यौँ र कविता, कविता जति मिठा छन् बोली पनि उत्ति नै चेतनायुक्त छ अर्को कविता पनि छ हजुर धन्यवाद मेरो यो पछिल्लो सबैभन्दा पछिल्लो प्रकाशित प्रकाशित रूपमा कविता हो कलमको मसी जस्तो अक्षरमा यो देशको सिमाना छेउको नागरिक जस्तो खोजिरहेछ आफूलाई कवि अखबारका पानाहरूमा भगवानका बाढी जस्तो नेताहरूको भाषण छापिन्छन् थोरै मान्छेलाई मनोरञ्जन दिने कलाकारका धेरै धेरै अन्तर्वार्ता छापिन्छन् कहिलेकाहीँ आक्कल झुक्कल धनी बन्ने सपनाहरू बोकेर देशबाट पलायन हुँदै गरेका गरिब युगाका तस्बिरहरू ठूला ठुला बोइङभन्दा भयङ्कर तस्विरमा छापिन्छन् यी बिग हाउस मिडियाहरू धनी मानिसले टुथब्रस गरेको पनि फेसन आइकन मानेर छाप्छन् यी बिग हाउस मिडियाहरू धनी मानिसले टुथब्रस गरेकु पनि फेसन आइकन मानेर छाप्छन् साँझ खस्तै गरेको बेला कविताहरू भट्टीका हरिया पर्दाहरूमा ओर्लिन्छन् सबैभन्दा ठुलो समाचारको खुराक भेटिने छ त्यही युग बदल्न हिँडेको युवा कायर बनेर हल्ली रहने छ बोतलहरूमा बोलिरहेनै छ सत्यको भाषामा असत्यझै सुनिने बर्बराहटहरू यो समयको हिट कवि हराउनै छ हुस्सुको सेतो पर्दामा जीवन जिउनुको बहानामा टाडिने सम्पादकको टेबलबाट टाडि नै छ काव्यिक जमघटबाट र सम्भवत टाडि नै छ र सम्भवतः टाडिने छ कवि हुनुको भ्रमबाट किनकि किनकि कवि कहलिन पनि चाहिन्छ चा यो देशमा राजनीतिक दलको झण्डामुनि झुकिरहन सक्ने अद्भुत योग्यता यो समयको हिट कवि हराउनै छ हुस्सुको सेतो पर्दामा जीवन जिउनुको बहानामा टाडि नै छ सम्पादकको टेबलबाट टाडि नै छ काव्यिक जमघटबाट र सम्भवत टाढि नै छ कवि हुनुको भ्रमबाट किनकि कवि की कहलिन पनि चाहिन्छ यो देशमा राजनीतिक दलको झण्डामुनि झुकिरहन सक्ने अद्भुत योग्यता धन्यवाद यो समयको हिट कवि हराउने छ हुसुको सेतो पर्दामा जीवन जिउनुको बहानामा टाढिनेछ सम्पादकको टेबलबाट र टाढिनेछ काविक झमघटबाट यो साहित्यिक झमघटमा उमेशजी देखिनुहुन्न नि नभ्याएर हो कि मन नभएर हो हजुर अब यो दुईटै कुराहरू छन् मन नभएर चाहिँ होइन होइन यसलाई चाहिँ मैले करेक्सन गरेँ मन नभएर भन्दाखेरि पनि अब एउटा चाहिँ अब एक शनिबार होइन दाइ हामी सबैलाई थाहा छ एक दिन शनिबार आउँछ त्यसमा अब विभिन्न होइन विभिन्न चाहिँ कुराहरू गर्नुपर्ने अब व्यक्तिगत कुराहरू भेटघाट कुराहरू आफन्तहरू समयहरू घरमा दिनुपर्ने हुन्छ अर्को कुरा चाहिँ अब साहित्य भनेको त्यस्तो प्रचार त्यत्रो धेरै चाहिँ अब भनौँ न एउटा गुटबन्दीसँग चाहिँ अलिकति होइन त्यसको चाहिँ त्यो पक्षमा भनेपछि सूचना आइपुग्दैन यहाँकोमा है त्यो पनि हो एउटा कुरो त्यो एउटा त्यो पनि हो त्यो पनि हो अब म यहाँ छु भन्ने नै कति होइन पहिला थाहा हो पनि हुँदैन र कतिपय चाहिँ यस्तो छ मनमिल्दो ठाउँमा गइन्छ भने अब कहीँ चाहिँ अब धेरै चाहिँ अब हल्लाखल्ला र धेरै उमा हुने ठाउँमा चाहिँ त्यति धेरै चाहना त्यस्तो पनि राखिन्न चाहना पनि राखिन्न तर त्यसो भन्नाले फेरि अब भनौँ न आफ्नो चाहिँ आदरणीय होइन आदरणीय र समकालीन जो जो चाहिँ मित्रवत व्यवहार छ उहाँहरूसँग भेटघाट जमघट चाहिँ भइरहेको भइरहेको छ अहिले त काठमाण्डुमा हुनुहुन्छ काठमाडौँमा धेरै साहित्यिक कार्यक्रमहरू भइरहेको छन् साहित्यिक अनुष्ठानहरू भइरहेको छन् र रा भ्याएसम्म त यसो पुग्दाखेरि राम्रै हुन्छ आज संयोग मोनाली सारा मार्च आठको न्यूले पहिलोपटक कार्यक्रम उद्घारमा स्वागत गर्न पाएँ म त यसै गद भएको छु घर देशपर् जतासुकै आज उमेशजीलाई सुनेर बसिराख्नु भएको छ सोझै प्रतिक्रिया पनि पठाउन सक्नुहुन्छ उहाँहरूले यति राम्रो कविता लेख्ने मान्छेलाई किन ढिलो गरेको भन्ने प्रश्न पनि सोझै मतिर तिर्सिन सक्छ सबैलाई एकपटक विदा माग्ने बेलामा सम्बोधन गरौँ त सम्पूर्ण साहित्यनु रागी होइन घर देशमा परदेशमा रहनुहुने महानुभावहरूलाई मेरो हार्दिक नमन छ र मैले त के देखेको छु मैले कुनै कुनै प्रसङ्गले बाहिर विदेशतिर पनि जाँदाखेरि होइन उहाँहरूले वास्तवमा धेरै ठुलो कन्ट्रिब्युसन पनि होइन त्यो किनभने मैले किन भन्दैछु भने नेपालमा जति साहित्य भनौँ न लेख्न सजिलो छ बाहिर बसेर सङ्घर्षशील जीवन हुन्छ त्यति त्यति नै गाह्रो छ ते होइन तर चाहिँ उहाँहरूले त्यसको बावजुद पनि जति सिर्जना गरिराख्नु भएको छ त्यो लेखिराख्नु भएको छ लेखिराख्नु भएको छ त्यो धेरै धेरै धेरै अलि जति भने पनि त्यो कम हुन्छ र अब दाइले चाहिँ वास्तवमा मलाई धेरै माया गर्नुभएको पहिलेदेखि नै होइन धेरै धेरै अब दाई मेरो आदरणीय दाई पनि हुनुहुन्छ राम्रो स्रष्टा पनि हुनुहुन्छ त्यसमा कुनै सन्देह रहेन होइन हामी पहिला अब दाईको कार्यक्रम सुनेरै अब गाउँतिर बस्दाखेरि यो साहित्यतिर बढी त्यो आकर्षित पनि भइया हो दाईले बेला बेलामा समय पनि मतलब अहिले चाहिँ मलाई लाग्छ कि उमेशका जस्ता कविता लेख्न सके पो कवि बन्नु भन्ने मलाई चाहिँ त्यो चाहिँ लाग्छ फेरि तपाईँको प्राप्ति हो दाई धन्यवाद त्यसका लागि दाई जस्तो त्यो दाईको ठुलो उधार उधारपन हो त्यो दाई त्यही भएर नि दाई हुनुहुन्छ जस्तो लाग्छ मलाई तर खास केही पनि होइन म त भन्छु अब मैले जस्तो लेख्नु पर्ने त्यो कविता अहिलेसम्म लेख्नै सकेको छैन र त्यो दिन आउँछ कि भनेर कुरेर कुर्दैछु र थोरै त्यही भएर थोरै थोरै कविता लेख्छु साह्रै फाडो गरेर कविता लेख्छु भनौँ होइन सामाजिक सञ्जालमा पनि हुनुहुन्छ नि होइन सामाजिक सञ्जालमा छु छु तर त्यस्तो धेरै म सान, साहित्यिक सञ्जालमा चाहिँ छैन साहित्यिक सामाजिक सञ्जालहरूमा चाहिँ कमै उपस्थिति छ मेरो खास म मा त्यो मानौँ मा न त्यो धेरै समय दिन सक्ने अथवा त्यसलाई चाहिँ धेरै समय दिन नसक्ने हुनाले अब केही कुरामा न्याय गर्न सकिँदैन कसले के को, के लेखा छ यसो त्यो सर र हेर्ने बेलामा यति राम्रो कविता लेख्ने मान्छे किन ओजेलमा पर्नु भएको भनेर भित्री भागसामा खबर पनि आउन सक्ला अब चाहिँ हेर्नुहोला फुर्सद भएसम्म हजुर धन्यवाद भाइ होइन चासो उमेश राई अघिन्छ नि फेसबुकमा होइन उमेश अकिन्छन् अहिले भनेर फेसबुक पहिला चाहिँ मेरो उमेश राय मेर राई अकिन्छै थियो र केही चाहिँ साथीहरू मेरो वास्तविक नाम चाहिँ खड्गराज राई भएको हुनाले फेरि चिनै छोडे साथीहरूले यता मतलब हाम्रो प्रशासनतिरकोले भएर उमेश अकिन्छन् खडराज भनेको चाहिँ भर्खर दुई तिन महिना मात्रै भएको छ पहिला चाहिँ मेरो नाम फेसबुकमा उमेश राई अकिन्छै थियो तर मलाई चाहिँ एकदमै खुसी लाग्यो रमेश दाईको यो मिठो आवाजमा चाहिँ होइन एकदम चाहिँ एकदम काव्यिक भएर होइन यसरी चाहिँ देरी दिन पछाडि एउटा काव्यिक माहौल जस्तो र मतलब भन्न खोजेको र केही साथीहरूले अथवा भनौँ न साहित्य अनुरागीले अब केही हराएको जस्तो अथवा चाहिँ यसमा सुस्थ भएको जस्तोमा खबरदारी पनि भेट्दाखेरि चाहिँ गर्नुहुन्छ अब प्रदेशका साहित्य अनुरागीहरूलाई त केही थाहा पनि छैन होला सायद होइन तर पनि मलाई लाग्छ म चाहिँ अब अब दाईले वास्तवमा यो सुरुवात गरिदिनु भयो केही एक दुई महिना दुई तिन महिना जति अलिक म फुर्सद पनि हुन्छु होला म चाहिँ साहित्यको र काव्यिक क्षेत्रमा फेरि पुनरागमन पुनरागमन यस अर्थमा कि म अब भ्याल्यु बाहिर थिएँ लेखनको हिसाबले होइन अलिकति सामाजिक सञ्जाल प्लस यो लेखनलाई पनि र यो गुणात्मक पक्षलाई अझ धेरै सुधार गर्ने पक्षमा अलिक हृदयदेखि दे नै मलाई त्यो किसिमको एउटा एउटा जागरुकता चाहिँ पैदा भइरहेको अवस्था हो र त्यस समयमा दाइले पनि वास्तवमा एउटा ऊर्जा अत्यन्त धेरै ठुलो ऊर्जा थपिदिनु भएको छ आगामी दिनमा त्यस्तो नहुने म चाहिँ हजुर यो रेडियो नेपाल मार्फत सम्पूर्ण मानवहरूलाई म मान निवेदन गर्न चाहन्छु श्रोताहरू आजको उद्घारमा रहनुभयो होनाहार कवि उमेश राई अकिन्छन् मुनाली साह्र मार्च आठको न्युमा पहिलो पटक उमेशजीसित यो साहित्यिक संलाप गऱ्यौं कवितामय बसाई गऱ्यौं उहाँको सृजनशील जिन्दगी निरन्तर अगाडि बढ़ोस् भन्दै आजको यो उद्घारबाट म रमेश पौडेल पनि विदा माग्छु नमस्कार